जस अन्तर्गत आज हामी साहित्यकार पुष्प आर्जेको कथाको वाचन गर्न गइरहेका छौ पुष्प आर्जेका कथाहरू आजको श्रृङ्खलामा तपाईँले सुन्न सक्नुहुनेछ पुष्प आर्जे झापा निवासी हुनुहुन्छ र उहाँ कोबरा द आठ निवासी हुनुहुन्छ झापाका साहित्यकार पुष्प आर्जेका कथाहरू आजको श्रृङ्खलामा हामी प्रस्तुत गर्न गइरहेका छौं हाल वैदेशिक रोजगारको सिलसिलामा उहाँ साउदी अरबमा हुनुहुन्छ र विभिन्न पत्र तथा पत्र अनलाइनमा कविता कथा लघुकथा बालकथा र मुक्तकहरू प्रकाशन गर्नुहुन्छ विशेषतः उहाँ हालसालै मात्र जनभेट साप्ताहिकमा पनि जोडिनु भएको छ जनभेट साप्ताहिकको उहाँ साहित्य संयोजकको रूपमा उहाँ भर्खरैदेखि सहयोगीको रूपमा रहनुभयो उहाँका विशेष गरेर प्रेरणादायी कथाहरू हुने गर्दछन् वास्तविक यथार्थतालाई प्रस्तुत गर्न खोजिने उहाँका कथाहरू नै आजको श्रृङ्खलामा वाचन गर्न गइरहेका छौं कार्यक्रम स्पर्शमा पुष्प आर्जीको कथा नयाँ बिहानीको हामी वाचन गर्नेछौ त्यस पछाडि हामी पुष्प आर्जीसँग छोटो कुराकानी गर्नेछौ फेरि उहाँको दोस्रो कथा व्लचेयर र उनीको वाचन हुनेछ र अबको क्रममा साहित्यकार पुष्प आर्जीको कथा नयाँ बिहानीको वाचन अब शुरू हुन्छ आफ्लेजिङको ग्रामीण इलाका फुलुङ फरक व्यक्तित्व भएर पनि यी दुई छिमेकीको बाल्यकाल यही बित्यो सानोतिनो झगडा बाहेक कहिले पनि मनमुट्टा भएन मेलापात घाँस दाउरा र चाडपर्वमा सँगै सधैँ सँगै बिताए तेन्जिङ शेर्पा र शिशिर थापाले जहाँ जालछेल भन्दा पर आफ्नै पौरखमा जीवनका धेरै वसन्त पार गरे थोरै माथि कान्लामा घर छ भने कान्ला शिशिर थापाको नेपालमा अनेकौं व्यवस्था फेरिए पनि जातपातका कुराहरू उठे तर यिनीहरूको सम्बन्धमा कुनै असर गरेन यसले तेन्जिङको सानै उमेरमा विवाह भए पनि तीन छोरीपछि बल्ल छोरा भएकाले उधेरे धेरै खुसी थियो ठूली छोरीको विवाहले तल सदरमुकाममा गरिदिएको थियो शिशिरको भने एक छोरी र एक छोराको सानो परिवार थियो दुवै परिवारका नानीहरू कहिले शेर्पा र कहिले थापाको घरमा हुर्कँदै गए एकै एक परिवार जी भएर चाडपर्वमा पनि सँगै हुन्थे यी नानीहरू बेला बेला झन तेन्जिङको ठुली छोरी नानी लिएर आउँदा पालै पालो भोज नै हुन्थ्यो दुवै परिवारमा शिशिर कहले का कहीं तराई झर्ने उसका काकांत सब झापा को दमक झरसम धान फलने सब सुविधा भर दमक गांव में स्कूल धरें टाणा भोरा छोरी को पढ़ाई में असर पर्स तराई झर्न चाहिए शिशिर भी बेला बेला श्रीमती बिरामी भइरहनुले पनि र भनेको बेलामा उपचारको समस्याले गर्दा पनि छटपटी हुन्थ्यो उसलाई सधैँ एक दिन शिशिर घरको काम सकेर बिहान तेन्जिङलाई भेट्न गयो तेन्जिङ गोठमा काम गरिरहेको थियो शिशिरको आवाज आउने बित्तिकै उसले पिँढीमा भएको गुन्दी ओछ्याइदिँदै सोध्यो तराईतिर गएको थिएस रे के छ त उताको खबर फेरि धेरै दिन पनि लाइस होइन यार यसो भेटघाट र केही त्यस्तै उस्तै काम थियो त्यही भएर अलिक ढिला भयो शिशिरले भन्यो शिशिरलाई कुरा कहाँबाट सुरु गराउँछ भयो कतै रिसाउने पोहोकी साथी यही पिर पनि लागिरहेको थियो उसलाई घरि यता घरि उता हेर्दै थियो आज शिशिरले तेन्जिङलाई सिधा नजरले हेर्न सकिरहेको थिएन तेन्जिङकी श्रीमती फुर्बाले दुबैका लागि पिँढीमा नै चिया ल्याइदिन् र भान्सातिर काम गर्न लागिन् तेन्जिङले शिशिरको यो चालादेखेर छक्क पर्दै सोध्छ होइन शिशिर तँलाई सन्चित छ के भयो कुरा पनि गर्दैनस् यताउता मात्र हेर्छस् मही माग्न आउने ढुग्रो लुकाउने जस्तो नगर्न के भयो भन्न उसको यो कुरा सुनेर अलि बल दिए चाहिँ भयो शिशिरलाई अनि हिम्मत गरेर भन्यो हेर साथी त नरिसाई म त तराई झर्ने भएँ सानो छोरी पनि पाँचको छियाभन्दा माथि पढ्न पाइनँ छोरा पनि त्यति टाढाको बाटो धाएर पढ्दैछ त्योभन्दा माथि पढ्नलाई गाउँमा स्कुल पनि छैन यता जहान पनि बिरामी भइरहन्छे दमकमा सुकुम्बासी बस्तीमा बस्ने विचार पो गरेँ त मैले त नजिकै खेती अध्ययन गर्ने ठाउँ भेटेको छु यहाँको सबै तलाई जिम्मा लाउँछु पछि अलि राम्रो भए त पनि उतै जानुपर्छ त्यो बेला चाहिँ नाइ नभनाइ बल्ल तेन्जिङले अघिदेखि शिशिर छटपटिएको कारण थाहा पाउँछ भन त त कहिले जान्छस् मेरा नानीहरू पनि पछि लाग्लान् कसैलाई केही पनि नभन्नु है फेरि म पनि तँलाई पुर्याउन सदरमुकामसम्म जान्छु तेन्जिङले मुटु मिचेर भन्यो पर्सि बिहानै भालेको डाकमा जान्छु शिशिरले पनि अँध्यारो मुख पारेर भन्यो दुवैले एक अर्कासँग आँखा जुधाउन सकेनन् दिनभरि मनमा नै रोइरह्यो तेन्जिङ सँगैको साथीले छोडेर जाने कुराले मन नै उदास बनायो जहानले खाना खाना, खाना बोलाउँदा पनि भाग त लियो तर निल्न सकेन बरन्डामा बसी यताउता हेर्दै चुरुटको ठुटा सल्काएर तानिरह्यो मनमा अनेक कुराहरू खेलाउँदै हुन त दुबैका श्रीमती खोप मिल्थे दिदी बहिनी झैँ थिए उनीहरू मन त उनीहरूको पनि रोएको थियो गरी, -गरी साडीको सबकोले श्रीमानबाट लुकेर आँसु पुस्दै एक अर्काको मन पर्न खोज्थे सबै आमाको मन पनि कति डर हुनुपर्छ आफूले जन्म नदिए पनि आफ्नै अगाडि हुर्केका छोराछोरीले छोडेर जाँदैछन् दिल खोलेर अँगालेर रुन पनि पाएनन् उनीहरूले अरू नानीहरूले थाहा भनेर तिन्जिङको छोरी सिन्जी सुन्दर र हँसिली थिए यता शिशिरको छोरा प्रेम पनि सुन्दर र पढ्नमा पनि तेज थियो दुबैले प्राविषसम्म सँगै पढे सँगै जाने आउने गर्दथे सिन्जिनले लगेको खाजा बराबर बाँडेर खान्थे कहिलेकाहीँ स्कुलबाट फर्काँदा सिन्जिनको थाके जस्तो भयो भने बाटोमा प्रेमले बोकेर तलसम्म लाग्थ्यो पछि निमा गाउँमा नभएकोले गर्दा सिन्जिनले स्कुल छाडिन् भने प्रेमले दुई घन्टाको पैदल हिँडेर पढिरह्यो दुवैजना खोप मिल्ने गर्दथे मेलापात घाँस दौरा गर्न सँगै हुन्थे पहिले एकै ठाउँ हुँदा तेन्जिङ शिशिरलाई भन्ने गर्दथ्यो हेर साथी एक दिन म तेरो छोरालाई ज्वाइँ नबनाइ छाड्दिनँ मेरो छोरीलाई एकछिन त छोड्न मान्दैन तेरो छोरो सक्छस् भने बनान छेत्रीको छोरा हो तेरो छोरीलाई के हेर्थ्यो र उल्टै तेरो छोरी पछि लागेकी छ ऊ हेर तर दुईजनासँगै डोकोमा सुत्तर ल्याउँदै गरेको देखाउँदै भन्छ शिशिर सिन्जी प्रेम अघि अघि हुन्छ यसरी हासी मजाक चलिरहन्थ्यो दुबईमा तराई झरेपछि पनि प्रेमको मन उतै हुन्थ्यो हु। बाबाले सुद्धा केही होइन भने टार्ने गर्दथ्यो शिशिरले ताब्लेजुङ छोड्ने बेलामा तेन्जुङलाई दिएको बाचा सम्झियो एकासी अहो आज त दुई वर्ष भएछ होइन एकपटक त जानुपर्छ यता अभियामा अन्धियामा कमाउन खेत पनि पाइरहेकै छु जना भए पनि अझ सजिलो पनि हुन्छ फेरी मैले बाचा पनि त गरेको छु उताको खेत अरूलाई कमाउन दिउँला बेला बेला बाली उठाउन कोही एकजना जाँदा भइहाल्छ यस्तै सोचेर शिशिर लाग्यो पहाडतिर एक हप्तापछि तेन्जिङका परिवारसहित लिएर आयो तेन्जिङ दमक झरेपछि प्रेम र सिन्जीको पुनर्मिलन भएको थियो प्रेम दमकमै उच्च शिक्षा पढ्दै थियो सिन्जीको साथले गर्दा उसलाई ऊर्जा मिलेको थियो सिन्जीले घरको काम जिम्मा लिएकी थिए कलेजबाट आउने बित्तिकै प्रेम भोक लाग्यो भन्दै सिधै सिन्जीकोमा जान्थ्यो र उसले खाँदै गरेको खाजा खोसेर खान थाल्थ्यो ऊ रिसौँ प्रेम केही गाँस खाएर त्यसले पकाएको मिठो छैन भने उठेर घरतिर जान्थ्यो सिन्जीले पनि कलेजबाट आउनु पूर्व नै खाजा तयार गरेर राखेकी हुन्थे कहिलेकाहीँ समय मिल्न सात दुबैजना एकान्तमा धेरै बेर हराउँथे सिन्जीले उसको काँधामा टाउको राख्दै सोध्ने गर्थी, प्रेम तिमी धेरै पढेर के गर्छौ नि प्रेम पहरको क्षितिज देखाउँदै दे भन्थ्यो धेरै पढेर जागिर खाएर पैसा कमाएर ऊ पहरको घर बनाउँछु तिमीलाई बेहुली बनाएर सँगै राख्छु सिन्जी राति पिरी हुन्थे प्रेमको कुरा सुनेर अनि लजाएर कुरा टार्न खोज्छ अनि बा आमालाई नि घरमा माथिल्लो तला बनाउँछु त्यही तिम्रो र मेरो बा आमालाई राख्छु भविष्यका सपना सजाउँदै मायामा हराउने दुवैजना जनयुद्धको प्रभाव सबैतिर परिरहेको थियो गाउँ गाउँबाट धेरै युवा युवती हराइरहेका थिए कोही रहरमा त कोही जबरजस्ती बेला बेला भिडन्तका खबरहरू आउने गर्दथ्यो यसबाट यस्तो कुम्बासी बस्ती पनि अछुटो रहेन केही दिन पहिलेबाट बस्तीमा नयाँ मान्छेहरूको चहल हुँदै थियो साँझ नपर्दै ढोकाहरू बन्द हुन थालेका थिए एक मध्यरातमा गोलीका आवाजहरू सुनिन थाले मान्छेहरू सजिलै अनुमान लगाउन सक्थे कि बस्तीमा पनि दोहोरो भिडन्त भइरहेको छ कोही चिच्याउँदै कोही कराउँदै गरेको आवाज स्पष्ट सुनिन्थ्यो दुई घण्टापछि आवाज शान्त भयो मान्छेहरू डराउँदै डराउँदै फेरि निदाउने कोसिस गर्दै थिए तर केही घण्टापछि नै सेना का ड्रेस लगने ढोका डकडका कसैली डरा ढोका खुले नखोलने को हानेर ढोका फोड़ फिर अर्क एटा त्रास शुरू भो बस्ती सेना जबरजस्ती घर पस्ती चील्ले कुखुरा चल्ला झमटेजें आईमे केटाकेटी हे ता ता में आनेला बंदूक को कुंद हानेर घाइते पार्दे रातभरी कोई कोई कहीं बोल न सके निधन सकेन भोलिपल्ट बिहानै हराएका आफन्त ताउता छन् कि भनी खोज्न थाले बस्तीमा केही नयाँ मान्छेहरूको लास छोरिएका मध्येमा गाउँलेका पनि थिए शिशिरकी छोरी र तेन्जिङको छोरा छोरी र श्रीमतीका लास अझै भेटिएको थिएन धेरै बेर खोजी गर्दा घर पछाडिको झ्यानमा तेन्जीको छोराको लास क्षतविक्षत अवस्थामा थियो गाउँका अरूको परपर छरिएको थियो अन्य केही गाउँलेको पनि भेटिएको थिएनन् सबैले कराउँदै रुँदै खोज्दै थिए त्यहाँ न मानव अधिकारवादी थिए न स्थानीय नेता सबैजना आफ्नो टाउको बचाउन लुकेका थिए करिब एक किलोमिटर माथि रतुवाको बगरमा रगतले लतपतिएको अर्धनग्न अवस्थामा दुबेका छोरी श्रीमती र अन्य रातो फेटा बाँधेका महिलाहरूको पनि लास थियो मानव रतुवामा पानी होइन रगत बगेको थियो जो यही बस्तीका मानिसहरू थिए केवल अरूको प्रतिशोधका लागि यी निर्दोष गाउँलेहरू मारिएका थिए तेन्जुङ र सिसीका आँखाहरू दिनभरी ओ भावन सकेन इसक प्रभाव दुबई परिवार पर्य भाग्य भन्न तो पल्लो गांव मेतिनी कहां गएकी थे बांची तर राति गोली को आवाज ले नीद उन न रुद्द करा झिस्मिस्मे घर आएक थी यो घटनाको केही महिनापछि शिशिरले आफ्नो छोरालाई पढ़ाई छाड्न लगाएर विदेशतिर पठायो ऊ भने एक्लै दुःख गर्न थाल्यो यता तेन्जुङले एउटी छोरीको सानै मेरमा विवाह गरिदियो या भनौ उसले बाल विवाह गरिदियो नर पशुहरूबाट बचाउन अर्की छोरी सिन्जीले बिहे गर्न मानिन उसको मनमा बेग्लै ज्वालामुखी दन्किरहेको थियो ऊ दिन प्रतिदिन हुँदै गइरहेकी थिइ आफ्नै आमा बहिनी र भाइहरूका विवत्स लास आँखाबाट हटाउन सकेकी थिएन जुन उसको मस्तिष्कमा नमेटिने छाप बनेर बसेको थियो बिहानैबाट यताउता खोजी गर्यो तेन्जिङले छोरी सिन्जीलाई तर कहीँ कतै भेट्न सकेन आफन्त पहाड़ सबैतिर खोजी गर्यो जिउँदो या मरेको केही थाहा पाउन सकेन बस्तीकाले अनेकौँ अड्कल काट्दै थिए ऊ बदला लिन जङ्गल पछि होला कतै सेनाले समातेर तेन्जिङले केही सोच्न सकेन यही बिरले ऊ आफैबाट दिन प्रतिदिन कमजोर हुँदै गइरहेको थियो तेन्जिङको घरमा कहिले चुल्हा बल्थ्यो कहिले बल्दैनथ्यो ऊ खालि र छोराछोरीको फोटो हेरेर टोलाइरहन्थ्यो कहिलेकाहीँ शिशिरको घरबाट खाना आउँथ्यो तर केही गाँसभन्दा खान सक्दैनथ्यो ऊ लगभग सबैबाट टाढा हुँदै गइरहेको थियो उमेर भए पनि बुढो चाहिँ देखिँदै रातको करिब दस बजेतिर कसैले ढोका ढकढक पारेको आवाज आयो ऊ चुपचाप केही नबोली बसिरह्यो धेरै बेरको ढोका ढकढकाएपछि को हो भनेर सोध्यो सानो नारी स्वरमा म सानै भन्ने आवाज आयो को सानै हो यति राति फेरि तेन्जिङ कर्कियो सिन्जीको सानोमा बोलाउने नाम सानै थियो तेन्जिङले ध्यान दिएर सुन्यो आवाज बोली पनि चिने चिने लाग्यो उसलाई सानै झकियो मेरो छोरी सिंजी हो हतपत बत्ती को स्विच दाबे ऊ बाहर निस्को आगनी में आर्मी को जी ड्रेस लगा टाउको में फेटा हाथ में पिस्तोल बोकेी सिंजी उएकी थी अ कमरेड शीतल भेला ठूल आवाज करटे देखियो कि बेहोश होने आज आपने बंदूक बोक्ने भाकी थी आगनीमा अन्य साथीहरू पनि उस्तै उस्तै ड्रेसमा उभिरहेका थिए उसले शिशिरको घरमा पनि गएर ढोका डक्टर गाई शिशिरले पनि डराउँदै ढोका खोल्यो अकस्मात आफ्नो सामु त्यो वेशभूषामा सिन्जीलाई देख्दा सपनाझै लाग्यो शिशिरलाई पनि उसले प्रेमका बारेमा पनि सोधि एउटा चिठी निकालेर सिन्जीलाई दिँदै भन्यो शिशिरले हुन त तिमी शेर्पाकी छोरी हो तर मलाई केही फरक पर्दैन मलाई थाहा छ मेरो छोराले मन पराउँछ तिमीलाई अब तिमीले त्यो बन्दुक छोडेर यो घर सम्हाल तिम्रै हो यो घर अब अरबबाट पनि तिमीलाई भनेर उसले बेगले चिठी पठाएको छ राति धेरै बेर समय दुई परिवार गाउँले र सिन्जीसँगै बसेर कुराकानी गरिरहे बिहान भालेको डाकसँगै सिन्जीले सबैसँग विदा मागी नयाँ बिहानीसँगै क्रान्ति सफल पारेर मात्रै घर फर्कनेर प्रेमको दुलहै बन्ने अनि यहीँ बस्ने बाचा बान्थी सिन्जीले लाल सलाम गरी सबैतिर फर्केर जनयुद्ध जिन्दाबाद ठूलो आवाजमा नारा लगाई सबैले आवाज खप्टिए अनि फनक्क फर्केर बाटो लागि नयाँ बिहानीको खोजीमा उसका साथीहरूले पनि उसलाई पछ्याए लाल सलाम गर्दै जनयुद्ध जिन्दाबाद अमर सहित जिन्दाबाद आवाज सानो सानो हुँदै गइरहेको थियो पूर्व आकाशमा भर्खर सूर्य उदाउँदै थियो nidan nidan nibaramam pagamaha salanamamagamadikasagamavalagam nidanidanadare nidan nibaramam pagamaha garedanidanidan nibalare daraniidan nibaramam pagamaha garegamagam nidanidanadare garedare nidanidan nibaramam pagamaha श्रोताहरू रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्जको तरङ्गमा रात्रिकालीन प्रस्तुति कार्यक्रम स्पर्श सुन्दै हुनुहुन्छ कार्यक्रम स्पर्शमा एथिन्जेल तपाईँले साहित्यकार पुष्प आर्ज्यको कथा नयाँ बिहानीको वाचन सुन्नुभयो अब हामी साहित्यकार पुष्प आर्जेसँग छुट्टो कुराकानी तपाईँहरू माझ राख्नेछौं त्यस हामी अर्को कथा ह्विलचेयर र उनीको वाचन जोड्नेछौ जी यहाँलाई स्वागत छ कार्यक्रम यस वर्षमा धन्यवाद पर्व सर पर यसको लागि रेडियो भिजन परिवार सबैमा आजकल कहाँ हुनुहुन्छ अनि केमा व्यस्त हुनुहुन्छ भनिदिनुहोस् न आजभोलि म साउदी अरबमा केही विगत केही समयदेखि मैले जब गर्दैछु हजुर हजुर साथी विभिन्न पद पत्रिकाहरूमा लेखहरू स्पेसल लघुकथाहरू लेखाइमै व्यस्त छु सर नयाँ लेख्ने साथीहरूलाई अर्को रचना राम्रा रचनाहरूलाई चाहिँ पत्रिकासम्म एउटा पुलको माध्यम बनिरहेको म तपाईँ साहित्यमा कुन कुन विधामा कलम चलाउनुहुन्छ कथा लघु कथा, कथा र कविता लेख्नुहुन्छ तपाईँका हालसम्म कुन कुन कृतिहरू अथवा कुन कुन कृतिहरू चाहिँ तपाईँले आफू एक्लो निकाल्नु भएको छ अथवा समूहगत तरिकाले निकाल्नु भएको छ श्रोताहरूलाई जानकारी गराइदिउन्न मेरो एकल अहिलेसम्म छैन दुई हजार तेहत्तर सालमा निस्क्यो फुलबारी संयुक्त सङ्ग्रह दुई हजार तेहत्तरी सालमा हजुर संग्रहुक्त लौगा सङ्ग्रह यो निक्लिएको मुक्त संग्रह र केही सङ्ग्रहहरू यो वर्ष आउने तयारीमा पनि छन् तपाईँका संयुक्त पुस्तक संग्रहहरूमा नै बढी रचनाहरू फिजिरहेका छन् तपाईँले आफू चाहिँ पुस्तक छपाउने आफ्ना रचनाहरूलाई मात्र समावेश गरेर भन्ने योजना बनाउनु भएको छ कि छैन योजना बनाइरहेको जसको लागि अहिले म बालकथाहरू लगभग लेखिरहेको यो केही बालकथाहरू पनि मैले लेखेको छु हजुर जुन चाहिँ हाम्रै नानीहरूलाई आदर मानेर सात कक्षासम्म पर्ने बालबालिकाहरूको लागि यात्रा मानेर लोक कथाहरू म अहिले बालबालिकालाई कथाहरू लेख्ने काम भइरहेछ र केही कथा पत्र पत्रिकामा गइ र केही कथाहरू जाने तयारीमा पनि छन् त्यसैको बालकथा सङ्ग्रह निकाल्ने म मेरो सोच छ सर एकपल्ट भनेपछि तपाईँको एकल कृतिको रूपमा चाहिँ बालकथा संग्रह निकाल्ने सोचमा आउनु छ एकदम सर किनभने हाम्रो एउटा आधार भनेको बालबालिकाले त्यो साहित्य बुझेपछि भोलि उहाँले हामीले केही एकदमै साहित्यको माध्यमबाट पनि उनीहरूलाई हामीले ज्ञान दिन सक्छौँ त्यो ज्ञान दिने विचार गर्नुभएको छ एकदमै राम्रो योजना बनाइराख्नु भएको छ अब कुरा गरौँ तपाईँका दुईवटा कथाहरू आज वाचन गर्ने भनेका थियौँ हामीले एउटा कथा मैले नयाँ बिहानी भन्ने कथा तपाईँको वाचन गरिसकेको छु अर्को कथा पनि म तपाईँको वाचन गर्ने नै छु नयाँ बिहानी कथा एकदमै पहाडी परिवेशमा सिर्जना भएको छ सुरुमा अनि एकजना आ थी सङ्गी चाहिँ बसाइ सरेर तराईतिर आइसके पछाडि राजनीतिले पारेको प्रभावको बारेमा कथाको समग्र विषयवस्तु घुमेको छ कसरी यो परिकल्पना गर्नुभयो या यो यथार्थमा आधारित पनि हुन सक्छ जानकारी गराइदिनुहोस् न नेपाल छुट्टीमा नेपाल जाँदाखेरि संयुक्तसँग निकाल्दाखेरि केही किताब मेरो उहाँसँग थियो उहाँसँग किताब लिएर जाने बेलामा उहाँको जुन अवस्था मैले देखेँ र उहाँसँग केही कुराहरू भए उहाँ पनि दण्ड पीडित भएर जुनबाट धमकसम्म आउनुभएको थियो र उहाँकै घटनाक्रमलाई उहाँको केही कुराहरू सुनेर मैले एउटा इमेज गरेर ऊ इमेज गरेर एकदमै यथार्थ जस्तै लाग्छ यो कथा पढिरहँदाखेरि अहिले चाहिँ तिनीहरू कहाँ होलान् भनेर पक्कै पनि सोधु सोधु लाग्ने खालको विषयवस्तु पनि रहेको छ त्यसै गरी तपाईँको दोस्रो कथा पनि मैले वाचन गर्ने सोच बनाएको छु आज नै अब केही समय पश्चात उहाँहरूले सुन्नुहुनेछ दोस्रो कथा व्विल र उनी शीर्षक दिनुभएको छ यसभित्र हामीले कस्तो विषयवस्तु पाउन सक्छौँ हजुर यमुना खति उहाँसँगको ठ्याक्कै यथार्थता हो अथवा उहाँसँग बनाएर परिकल्पनामा आधारित छ क्याम्पसमा हुनुहुन्छ हजुर हजुर र उहाँको जुन अवस्थाहरू श्रोताहरूले ह्विल चेयर र हुने कथा सुनिसके पछाडि यो कथाबाट पाइने शिक्षा के हो जस्तो लाग्छ के दिन खोज्नु भएको छ अपाङ्गतालाई हाम्रो जुन यो त अपाङ्गता भएको मान्छे हो अहिलेसम्ममा के गर्न एउटा जुन प्रवृत्ति रोक्नु पऱ्यो उहाँ पनि आत्म पल पनि केही गर्न सक्छन् हजुर हामी भन्दा जानु हामीले बेच्नु भएन 你頭 दिने हो भने जस्तै झापामा सम्बन्धी कथा लिँदाखेरि केही साथीहरू छ एकदमै यो कथाले दिन खोजेको सन्देश यस्तो प्रकारको रहेको छ जानकारी गराइदिनु भयो आगामी दिनमा पनि तपाईँका साहित्य रचनाहरू यसरी नै अगाडि बढ्दै रहन् तपाईँका पनि आगामी दिन में भी यस्त मीठा मीठा कथ पढ़ओस् हमी पक्की दोसों कथ भी वाचन करने नहीं छुट हम सर जहाँ जहाँ म एउटा सानो कुरा भन्न चाहन्छु भर्खरै जनवेट साप्ताहिकले मलाई साहित्य संयोजकको रूपमा एउटा जुन जिम्मेवारी दिएको छ हजुर हजुर म जनवेट साप्ताहिकका मोहन मैनाली सरलाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु यी एडियो मार्फत र नयाँ लेख्ने साथीहरूलाई यदि उहाँहरूको लेख राम्रो छ भनिदिनुहोस् तपाईँको ठाउँ विभिन्न विभिन्न पत्र पत्रिकामा पुर्याउने काम म जिम्मेवारी र दी रचनाहरू आठ पढ्न पाउँ मेरै यति छ सर हस् धन्यवाद सर धन्यवाद श्रोताहरू रेडियोभिजन एकानब्बे दशमलव छ मेगा हर्चको तरङ्गमा रात्रिकालीन प्रस्तुति कार्यक्रम यस सुन्दै हुनुहुन्छ कार्यक्रम यस साहित्यकार पुष्पा आर्जीको कथा व्विलचेयर र उनीको वाचन अब शुरू हुन्छ ग्रामीण भेगमा शिक्षाको केन्द्रबिन्दु जहाँ टाढा टाढाबाट पढ्नलाई विद्यार्थी आउँछन् कोही नजिकैका घरमा कोठा लिएर बसेका छन् भने कोही साइकल अनि पैदलमा आउने गर्छन् कक्षा कोठा बाहिरको बरण्डामा विद्यार्थी हिँड्ने सुन्ने नै ढाक्ने गरी समीर र केही केटी साथीहरू बसी आफ्नै सुरमा गफ गर्दैछन् समीरको ग्रुपमा केटी साथी कहिले छुट्दैनन् साथीहरूको मागमा केही न साहित्यिक खोकार पस्किने कहले व्यंग्य कहले हाँस्य तहले भावना में डुब्ने कविता गजल र मुक्तक समीर रचना सक यऊता हिड़े थोड़ी फिर एकपटक समीर फेरी एकपटक भास्ते थे उसको ध्यान अगिदि पर ह्वील चेयर में आई सुंदरी में अड़को उन्नी आपो ह्वील चेयर को चक्का ठे आ कोही त लङ्गढ़ीलाई हेर्न भन्दै हाँस्दै थिए भने कोही यस्तो भए नि पढ्नमा तेज छ भन्दै थिए समीरले क्याम्पसमा पहिलो पटक देखेको थियो उनलाई साथीहरू के के भन्दै थिए तर उसको ध्यान भने एता होइन उतै थियो उनी परण्डामा आफ्नो ह्ल चेयर चढ़ाउन ठेल्दै थिइन् सकेकी थिएनन् समीरले यो हेरिरहेको थियो उनीहरूले अपाङ्ग मैत्री श्रेणीलाई पूै ढाकेर बसेका थिए कता कता बोध भएर आयो उसलाई उनी सकी नसकी बल गर्दै थिइन् नजिकैका साथीहरूले केही वास्ता गरेका थिएनन् अन्य हाँसिरहेका थिए कता, कता मन भिजाएर आयो समीर उनी भयतिर दौड़ेर गयो छेउमा गई हेर्यो कुर्था सरवालमा सजिएकी चटक मिलेको जिउडाल अनि हसेली भनौ ऊ जस्तो यो क्याम्पसमा कोही देखिएकै छैन कपाल एकापट्टि छाड़ेकी कि हल्का लाली निधारको रातो टिकाले झन खुलेकी थिइन् पछाडिबाट ठेल्न खोज्यो सकेन अगाडिबाट चक्का उचाली तानेपछि बल्ल चढ्यो साइकल अब पछि गए ठेल्यो धन्यवादको मिठो शब्दसँगै कुन कोठामा गइन् थाहै भएन बिहानभरि यताउता हेरिरह्यो बाहिर आउँछन् कि भनेर तर आइनन् समीरको ध्यान उनीतिरै थियो देखिन देखिन्छन् कि भने उनको तस्विर आँखा वरिपरि नाचिरहेको थियो डुब्दै जान बिहान भर्खर क्याम्पसमा विध्यार्थीहरूको चहल पहल बढ़दै थियो सधैँ ढिलो क्याम्पस पुग्ने समीर आज अलि चाँडै पुगेको थियो उनीसँग परिचय लिन र मित्रता गाँच्ने आशमा पहिलो घण्टी बित्न लाग्दा नि कुनै सुरसार थिएन आगमनको बारम्बार झ्यालबाट बाहिर हेरिरहेको थियो किताब केवल खुल्ला मात्र थियो हेर्यो पर निलो पहिरनमा कोही आएझै लाग्यो उनी जति नजिक हुँदै जान्छिन् उति धड़कन बढ़दै थियो हतार हतार निस्कियो कक्षा केही नबोले उनी छेउबाट गइन् हावाको स्पर्शले काउकुती लगायो पर पुगी मुसुक्क फर्किएर आँसिन् एकै नजरमा घायलसरी भयो समीर एउटा नयाँ अनुभूतिसँगै अनेकौं वहाना खोज्यो बोलाउन तर सकेन प्रत्येक महिनाको अन्तिम शुक्रबार जहिले क्याम्पसमा साहित्यिक कार्यक्रम हुने गर्दथ्यो सहभागीको लिस्ट हेऱ्यो शिक्षा संकायतर्फ पहिलो वर्षकोमा नाम थियो यमुना साथीलाई सोध्यो को हुनु नि साथी मुस्कुराउँदै भन्यो यसपालिदेखि आएकी नयाँ छात्रा व्ल वाली साथीले जवाफ दियो मन ढक्का फुलेर आयो कसरी बाचन गर्ने होला आज उनको अगाडि डायरीमा हेऱ्यो पहिलोपल्ट उनलाई देख्दै आएको भावना लेखिएको थियो त्यही सुनाउन खोज्यो प र छुटिजमा निलो आकाश रूपी रंगहरूमा जुनको लाली पोतिए निरन्तर एउटा झुन मैतिर आइरहेछ निशब्द म हेरिरहेछु उनको बाटो जहाँ केही किताब र सपनाहरू बोकेर चलाउँदै छिन् जीवनका पाङ्राहरू सकी नसकी ठेल्दै छिन् नयाँ कन्तव्यमा समीर त्यही सिँढीको छेउमा बसिरहेको थियो साथीहरू मान्छ धेरै दिनपछि आज उनी सिँढी चढ्न गाह्रो भए झैँ गरिन् समीरले हेरिरहेको थियो पछाडि गएर ठेलिदिए झैँ गर्यो उनी मुस्कुराउँदै हजुरले अस्ति कति मिठो कविता वाचन गर्नुभयो मेरो लागि नै लेखे जस्तो लाग्यो समीरले धन्यवादको मिठो अभिवादन गरी उनका शब्दहरूलाई स्वागत गर्यो तपाईँको कविता पनि साह्रै मिठो थियो बोली पनि कति सुरिलो छ हजुरको साथीहरू गहीँकुहीँ गर्दै थिए ऊ भने उनी गएको बाटो हेरिरहेको थियो सँगैको राजेशले पक्क म खोल्यो के हो समीर चाला त ठिक छैन नि अस्ति नै नि ठेल्दै थिइस् आज नि फेरि तेरो ध्यान हामीभन्दा बढी उहिर हुन्छ सँगैको ऋतुले कर्के नजर पार्दै होइन समीर क्याम्पसमा अरू कोही केटी देखेन र त्यस्तो अपाङ्गको पछि लागेको जतिखेर आउँछ तिमी त लङ्गढी भएको ठाउँमा पुगिहाल्छौ ऊ आएको गएको सब याद हुन्छ एक देखेन कि टोलाउन थालिहाल्छौ हामीसँग भन्दा बढी तिमी उहीसँग हुन्छौ कता कता ऋतुको यो बोलीले उसको मन बिजायो ऊ केही नबोली सरासर कोठा कोठाभित्र गयो साथीहरू छक्क परि हेरिरहे अघिसम्म हाँस्ने समीर एक्कासी यस्तो भएकोमा बेला बेला साथीहरू होइन समीर के भयो तिमीलाई किन नबोली बसेको हिँड क्यान्टिनतिर किनकिन कति जान मन लागेन किताब खुल्लै थियो मन बेचाइन्थ्यो साथीहरूले कति कर गर्दा उठ्न मन लागेन अन्तिम घन्टीको सर नहुँदा उठेन समीर त्यसै बसिरह्यो समीर जाऊ सबै गए अब सर पनि हुनुहुन्न अस्मिता तिमी जाँदै गर म अलि पछि आउँछु अहिले सन्चो छैन सँगै रितुले ऋतुले कराउँदै तिमी पागल भइसक्यौ तिमी मेरो पहिलेको समीर हुँदै होइनौ त्यो लङ्गडीले तिमीलाई एकरो बनाइसकी समीर एकहरू ऋतु रुँदै निस्किन सँगै अस्मिता तर समीरलाई भने उठ्न मन लागेन कोठा बन्द गर्ने बेला भयो सबैजना गइसके उता पल्लो कोठाको ह्लचेयरमा आउने बहिनी पनि निस्केकै छैनन् खै के भयो आज पिउन्दाईको बोलीबाट झस्क्यो समीर अनि यमुनानी कछुवा कोठामै भएको सुनेर समीर किताब बोकी उनको कोठातिर लाग्यो अरे यमुना तिमी अझै गएकी छैनौ हेर्नु न आज कस्तो गाह्रो भइरहेको छ उनले आफ्नो अवस्था बताइन् ठिकै छ बिस्तारै जाउँ न म सहयोग गर्छु तिमीलाई तर चिया खुवाउनु पर्छ नि समीर यस्तो अवस्थामा मैले बनाएको कसैले केही खान हुँदैन फेरि तिमी यमुना म यस्तो कुरा मान्दिनँ यो सामान्य प्रक्रिया हो यमुनाको ह्विल चेयर ठेल्दै कति कतिखेर कोठा पुगे थाई भएन दुबईलाई समीर बस्ती गर्नु ल म नुहाएर आउँछु आएर चिया बनाउँछु हजुरलाई कतै घर जान ढिलो हुन्छ कि कोठामा पुगेपछि उनी नुहाउन भित्र गइन् समीर भने कोठाको चारैतिर हेर्न थाल्छ एकछिनपछि चिसो कपाल टकटक्याउँदै भित्र आइन् समीर भने एक टक्ले हेरिरहन्छ यमुनालाई समीर समीर के हेरेको यसरी लजाउँदै बोलिन् केही होइन जुन कताबाट यता आएछ भनेर झुक्किएको कोठामा हाँसो गुइदिन्छ यमुनाको डायरी समीरको हातमा थियो तिमी यति राम्रो लेख्छौ किन डायरीमा मात्र नि उनीहरू धेरै बेर कलेजका अनि साथीहरूका गफ गरेर धेरै समय पिताउँछन् समिर यमुना सधैँसँगै हुन थाले ऋतु दिन प्रतिदिन उनीहरूबाट टाढा हुन थालेन् उनको व्यापारमा धेरै परिवर्तन आउन थाल्यो कहिले समीर यमुनाको घर अनि यमुना, यमुना समीरको घर आवत जावत गर्न थाले समीरले पहिलो गजल संग्रह यमुनाकै हातबाट विमोचन गरेको थियो यमुना थोरै थोरै गर्दै लेख्न थालेकी थिइन् सबैतिर यो जोडीको चर्चा हुँदै थियो समीरको परिवारले यमुनासँगको सम्बन्धमा धेरै दोष देखाए तैपनि समीरले हार खाएन आफ्नो माया सफल पार्न केही कसुर बाँकी राखेन यसमा यमुनाको राम्रो साथ पाएको थियो जसले गर्दा पढाइसँगै घरमा कुखुरा पालन शुरू गरेको थियो दिनहरू बित्न कति लाग्छ र परीक्षा सकिए सबै टाढा भयो भने कोही त्यसभन्दा माथिको कक्षा त्यही क्याम्पसमा पढ्न थाले समीरले राम्रो श्रेणीमा बाह्र पास गर्यो पढाइसँगै समीर गाउँमै गाई पालनमा रमाउन थाल्यो अब यमुना र समीरको भेट पातलिँदै गएको थियो आफ्नो समय कम हुने भएकोले त्यसभन्दा माथिको पढाइ प्रगति उच्च माविमा गर्न थाल्यो जुन घरबाट आधा घन्टाको दूरीमा थियो भर्खर मात्र बिएको पढाइ हुन थालेको थियो धेरै साथीहरूले बिर्सिसकेका थिए समीर र यमुना कलेज छाडेको नौ वर्षपछि एउटा कालो गाडी समीरको घर खोज्दै आइपुग्यो समीर आफ्नो छोरी सन्ध्यासँग आगनीमा खेलिरहेको थियो समीर आगन्तुकतिर हेर्दै नमस्कारको साथमा अरे तिमीहरू यहाँ मेरो घर पत्ता लगाउन कुनै गाह्रो त भएन रेतु तिमीलाई कस्तो छोरी सन्ध्या आमालाई भनेर नास्ता तयारी गर्नु भनल यी सब तिम्रा बाका साथीहरू हुन् क्याम्पस पर्दाका सन्ध्या सबैलाई नमस्कार गरी घरभित्र गर गइन् अरु बाहिर बसी गफ गर्न थाले सनम जीवन इन्द्र पुण्य तिमीहरूलाई देख्दा पहिलेको याद आयो त्यो सिड़ी क्यान्टिन साँच्चै अस्मिता कता छिन् नि ऊ अहिले दमकमा सहकारीमा काम गर्छिन् उनले तिम्रो बारेमा भनेर भेट्न आएको एउटा नानी छ श्रीमानसँग छोडपत्र भई एक्लै बसेकी छन् सनमले अस्मिताको बारेमा सबै कुरा भन्छ अर्को कुरा हामी विवाह गर्दैछौँ यो महिनाको चौध गति तिमी नै आउनुपर्छ भाउजू लिएर ऋतुले झट्ट मुख खोली त्यो लङ्गडी यमुना कता पुग्यो होला है समीर हुन त त्यस्तो लङ्गडीले के गरी खालिर मर्नुपर्ने हो त्यसले गर्दा तिमी रमा टाढा भयौँ अहिले मैले पैसावाला एनआरएनसँग बिहे गरेको छु एक महिना भयो अस्ट्रेलियाबाट आएको यो आफ्नै गाडी हो इन्द्र बिस्तारै बोल्छ समीर अस्ति तिम्रो अन्तर्वार्ता पढेको थिएँ तिम्रो उपन्यास जीवनको सहारा पढे धेरै खुसी लाग्यो त्यो उपन्यासको प्रमुख पात्र यामुको हो नि जान्न मन छ फेरि गाईफम्ले चलाउँदै छौरे केहीलाई रोजगारी दिएका छौरे गौरीगंज खबर अनलाइन खबर गौरादह अनलाइन र रा नागरिक राष्ट्रिय पत्रिकामा तिम्रो साहित्यिक रचना पढ्न पाउँदा ज्यादै खुसी लाग्छ धन्यवाद इन्द्र मेरो उपन्यास पढेकोमा कामसँगै बच्चीको केही समय साहित्य सिर्जनामा लगाउँछु अह हामी पहिले फर्म हेर्न जाउँ अनि खाजा खुवाउँला सबैजना सहमत भई फर्मतिर जान्छन् रितु सेल्फी लिन था थाल्छन् केही बेरपछि छोरी कुद्दै कुद्दै बाबा बाबा खाजा तयारी भयो अरे आमाले भन्नु भनेको फर्मबाट फर्की सबैजना हातखुट्टा धोई बैठक कोठामा जान्छन् जहाँ पहिले नै खाजा तयारी थियो मलाई चाहिँ बढी भोक लागेको छ है तिमीहरू गफ गर्दै गर समीर भाउजू खै त यति भने जीवन खाना खान थाल्यो सबैले सोध्न थाले भाउजूसँग परिचय गराउँदैनौ यति मिठो खाना बनाउनु हुँदो रहेछ यामो भित्र आऊ त साथीहरू तिमीसँग परिचय गर्ने रे लिँदै गरौ न ऊ आउँदै गर्छिन् समीर बिस्तारै बोल्छ पुण्य के हेरेको भित्तातिर कि भित्ता खाने हो समीर उता पुन्याले चिने चाहिँ गर्छ समीरले टाउको हल्ला नभन्न अनुरोध गर्छ इन्द्र जीवन मैले उपन्यासको यामो भेटाएँ सबैले हाँसोमा उडाउँछन् पुन्याको यो कुरालाई एउटा महिलाको आगमन हुन्छ बैठक था उठामा समीर उठेर ह्विल तान्दै उमेर श्रीमती यमुना भनौँ मेरो उपन्यासको यामो हुन् साथै पोहोर सालको डिग्रीको गोल्ड मेडलिस्ट अहिले उनी अपाङ्गता भएकाले आत्मनिर्भर गराउन एउटा संस्था चलाउँछिन् नमस्कार गर्दै सबैजना मुखामुख गर्छन् ऋतु कालो निलो हुन्छन् जाने बेलामा समीर यमुनाले उपन्यास जीवनको सहारामा दुवैजनाले हस्ताक्षर गरी उपहार स्वरूप दिन्छन् ऋतु जाने बेलासम यमुना को अनुहार में हेन सक लाजनी हीनता बोलें आधी श्रोताहरूसम्म तपाईँहरूले सुनिरहनु भएको वाचन साहित्यकार पुष्प आर्जेको कथा ह्विलचेयर र उनीको वाचन थियो योभन्दा अगाडि हामीले पुष्प आर्ज्यसँग छोटो कुराकानी गर्यौँ र त्योभन्दा अगाडि नयाँ बिहानी कथा उहाँकै कथाको हामीले बाचन गर्यौं आगामी श्रृङ्खलामा यस्तै हामी गद्य सामग्रीको साथमा उपस्थित हुनेछौँ तपाईँसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ